पारिवारिक जीवन अब अलिकति पारिवारिक कुरा जोड्छु दुई हजार पच्चिस सालमा जेलबाट छुटेपछि मैले धरानका प्रतिष्ठित समाजसेवी लक्ष्मीप्रसाद आचार्यकी छोरी ओमकुमारीसँग विवाह गरेँ लक्ष्मीप्रसाद आचार्य त्यसबेला धरानका धनीमानीमा गनिनुहुन्थ्यो उहाँको सम्पत्ति भनेकी जग्गा जमिन थियो उहाँ भद्र स्वभावको र सबैसँग राम्रो व्यवहार गर्ने भएका कारण धरानमा कसैको आँखामा बिजाउनु हुन्नथ्यो उहाँका छोराहरू राजनीतिमा लागेको हुनाले उहाँहरूको घरमा राजनीतिक कुराकानी हुन्थे उहाँका माइला छोरा यज्ञप्रसाद आचार्य बनारस पढ्दा जल्दो बल्दो कम्युनिस्ट हुनुहुन्थ्यो उहाँले धरान नगरपालिकामा कम्युनिष्ट उम्मेद्वार भई वडाको निर्वाचन जित्नुभएको थियो पछि उहाँ पञ्चायतमा प्रवेश गर्नुभयो ओमकुमारीले पनि काठमाडौँमा पढ्दा अनिरासबियुमा संलग्न भई काम गरेकी थिइन् उनले विश्वविद्यालयको युनियनको चुनावमा अनिरासबियुका तर्फबाट कोषाध्यक्ष पदमा उम्मेद्वार भई चुनाव जितेकी थिइन् त्यसपछिका भाइहरू उद्धव आचार्य र घनशाम आचार्य पनि कम्युनिष्ट पक्षीय विद्यार्थी सङ्गठनमा लागेका थिए उनीहरू आन्दोलनमा भाग लिन्थे र पटक पटक जेल समेत परेका थिए मैं यो भन्न को तात्पर्य के वे लक्ष्मीप्रसद आचार्य जमींदार भेप वहां का छोरा छोरी में कम्युनिस्ट पार्टी को प्रभाव थियो। तिसकार वहां को घर में कम्युनिस्ट नेता आउने जाने गथे मेघराज आचार्य नेता कम्युनिस्ट पार्टी को तेसरो महादिवेशनबाट केन्द्रिय कमिटी में चुनिन्वकोशी प्रांय कमिटी को सक्रिय सदस्य हो मेरे विवाह को तारतम्य मिला हो लक्ष्मीप्रसाद आचार्यसंग पारिवारिक नाता और मसंग पार्टीगत नाता भाई वहां मेरे विवाह में भूमिका निर्वाह कर मेरो विवाह पनि रमाइलो प्रकारले भयो मैले दुईपटक विवाह गरेँ तर एउटैसँग पूर्वकोशी प्रान्तीय कमिटीको निर्णय बमोजेम हामीले चतरामा गएर विवाह गर्ने कार्यक्रम बनायौँ त्यहाँ पूर्वकोशी प्रान्तीय कमिटीका सदस्यहरू के र केही कार्यकर्ता भेला भई पद्धति अनुरूप हाम्रो विवाह भयो रामप्रसाद खनालले हामीलाई शपथ दिलाउनु भयो प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न लगाउनु र कम्युनिस्ट शैलीको विवाह सम्पन्न भयो फेरि उता लक्ष्मीप्रसाद आचार्यको आफ्नो खानदानी परम्परा पनि पर्ने भएकाले चत्राको धर्मशालामा मण्डप बनाई कन्यादान गरेर विवाह भयो तर त्यसो भए पनि विवाहको रीति अत्यन्तै छोटो बनाइयो विवाह सम्पन्न भएपछि मैले विराटनगरमा आफ्ना इष्टमित्र नाता कुटुम्ब साथीभाइ र नेताहरूलाई भोज दिएँ त्यस भोजमा पनि एउटा रमाइलो घटना भएको छ निम्ता कार्ड बाँड्ने जिम्मा हाम्रो पार्टीका साथीहरूलाई दिएको थियो आफन्तर इष्टमित्रको कार्ड पुर्याउने मोहनचन्द्र अधिकारीलाई लगाइएको थियो मैले माथि नै उल्लेख गरेको छु मात्रिका प्रसाद कोइरेला र बिपी कोइरेलाको परिवारसँग हाम्रो नाता पर्ने तथा सामाजिक रूपमा धेरै घुलमिल भएको हुनाले हामी पारिवारिक दृष्टिले अत्यन्तै घनिष्ठ ढङ्गले बसेका थियौँ त्यसैले उहाँहरूलाई सपरिवार निम्ता जाने भयो सबै इष्टमित्रहरू आए तर उहाँहरू कोही आउनु कमल कोइराला आमा मन्जु निकै फरासली र प्रश्नभोक्ता हुनुहुन्थ्यो उहाँले भरतको विवाहमा हामीलाई किन निम्ता नगरेको भनेर खबर पठाउनु त्यसपछि हामीले उहाँहरूलाई लिन मान्छे पठायौँ उहाँहरू आइसकेपछि पो थाहा पाइयो मोहनचन्द्रले अरु सबै ठाउँमा कार्ड पुर्याएछन् तर मात्रिका बाबु र बिपीको घरमा कार्ड दिइएन छन् सायद राजनीतिक कारणले होला त्यसबेला उहाँहरूसँग राजनीतिक रूपमा निकै टसल परेको थियो विवाहमा सबै उपस्थित हुनुहुन्थ्यो निकै रमाइलो भएको थियो विवाह भएपछि मैले श्रीमतीलाई सविता भने बोलाउन थालेँ त्यसपछि उनको घरमा बोलाउने नाम सविता भयो स्कुल कलेज र सरकारी प्रमाणपत्रमा ओमकुमारी नै छ अझै माइतीमा त उनलाई देवी भनेर बोलाउँदो रहेछन् जगतमोहन दाजु प्रिन्सिपल भएर बिरगन जानुभएको थियो मलाई घर चलाउन समस्या परेको थियो सविताले एमए उत्तीर्ण गरेकाले उनले शिक्षण पेशामा लाग्ने इच्छा गरे त्यस बेला कम्युनिस्टकी श्रीमती भनेपछि कसैले नोकरी दिँदैनथ्यो मुस्किलले शिशु निकुञ्ज विद्यालयमा प्राथमिक तहमा उनले जागिर पाइन् एमए पढेको मानिसले यसरी तल्लो तहमा तो पढाउनु बाध्यता थियो के गर्ने आर्थिक कठिनाईले त्यो पनि स्वीकार गर्नै पर्यो उनले पढाउन सुरु गरिन् मनमोहन दाजु जेलमा हुनुहुन्थ्यो साधना बाजु पहिलेदेखि नै बालिका विद्यालयमा शिक्षिका हुनुहुन्थ्यो दुई आमाका हिसाबले हाम्रो दुई भाग अंशबन्डा भइसकेको थियो ठुलिआमा जनकमोहन दाजु मदनमोहन दाजु विश्वमोहन दाजुहरू विराटनगरकै तिन टोलियामा घर बनाएर भिन्नै बस्नुभएको थियो अंशमा पुर्ख्यौली गरेर हामीलाई परेको थियो र हामी बुबाले बनाएको घरमा थियौँ सुनसरीको नरबासामा धान खेत थियो त्यो पनि दुई भागमा बाँडिएको थियो त्यहाँबाट खाने अनाथसम्म आउँथ्यो साधना बाजुले मनमोहन दाजुलाई जेलमा मासिक खर्च पठाउनुहुन्थ्यो विष्णमोहन दाजु सँगै घरमा बसेको भए पनि अलग्गै पकाएर खानुहुन्थ्यो आमा साधना बाजु म र सविता भने एकै ठाउँमा खान्थ्यौँ बहुतै दुःखका दिन थिए त्यस्ताका त्यतिखेर मेरा तिनवटी छोरी जन्मे दुई हजार सत्ताइस सालमा मेरी जेठी लुना दुई सालमा माइली लिमा र दुई सालमा कान्छी लिजा साह्रै कठिनाईमा भएको उनीले घरको हाताभित्रेका दुई कोठा औषधि पसल गर्ने बङ्गाली परिवारलाई भाडामा दिएका थियौँ हामी सुत्ने कोठाकै छेउमा कुखुरा पालेर बजारमा अण्डा बेच्ने काम पनि गरेँ मैले छोरीहरू ठुला हुँदै गए मेरो घरको खर्च पनि बढ्दै गयो आमा मसँग बस्नुहुन्थ्यो मैले सक्दो आमाको सेवा गरेँ मलाई आमाको असाध्य माया लाग्थ्यो मानिसहरू भरतमोहनले जस्तो आमाको सेवा गर्नु भन्थे पार्टी काममा लाग्नुपर्ने घरको काम हेर्न सकिरहेको थिएन हामीलाई असाध्यै दुःख दियो आर्थिक कठिनाईले मैले आमालाई आखिरी दिनमा सुख दिन सकिनँ त्यसको अहिले पनि थकथकी छ उहाँ दुई सालमा चौरासी वर्षको उमेरमा बेच्नु भयो त्यतिखेर मनमोहन लगायत प्रायः सबैजसो नेताहरू जेलमा छुट्नु भएको थियो वातावरण पनि कुकुलै थियो मनमन दाजुले मलाई एउटा सल्लाह दिनुभयो अहिले पार्टीको काम पनि धेरै छन् आफूले जाने केही वकालत गर्नु नै स्वतन्त्र पेसा पनि हो घरमा केही पैसा पनि आउँछ राजनीति पनि त गर्दै जान सकिन्छ अनि मैले केही समय वकालत पनि गरेँ मलाई वकालत गर्न जाँदा सुरुमा अप्ठ्यारो पनि लागेको थियो तर वकालत भने राम्रै गरेछु म विराटनगरमा जिल्ला अदालत धरानमा अञ्चल अदालत र धनकुटामा क्षेत्रीय अदालतमा वकालत गर राम्रै बहस गर्दोरहेछु क्यार मुद्दा मामिलामा बिस्तारै व्यस्त हुन थालेँ म वकिलहरूको संगठन बार एसोसिएसनको सदस्य पनि भएँ र वकिलहरूको सम्मेलनमा भाग लिन जान थालेँ नेपाल बार एसोसिएसनको पाँचौँ सम्मेलन हो गएर काठमाडौँमा सम्पन्न भएको थियो मैले त्यसमा भाग लिएको थिएँ त्यो सम्मेलनमा मैले एउटा प्रस्ताव राखेको थिएँ संविधान संशोधन गरी राजनैतिक दलहरूमाथिको प्रतिबन्ध हटाउनुपर्छ राजनैतिक दलहरूले खुल्ला रूपमा काम गर्न दिनुपर्छ मेरो यो प्रस्तावले त्यहाँ हल्ली खल्ली मचायो वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले झोक्किँदै भन्नुभयो हाम्रो यो पेसागत सङ्गठनमा के यो राजनीति गर्न लागेको गणेश राज शर्माले पनि असन्तुष्टि देखाउनु भयो सुभाषचन्द्र नेमाङ र झापाका वकिल नरेश वर्माले मेरो प्रस्तावको समर्थन गर्नुभयो प्रस्ताव पेश भएर तालेको गढगढाहाटबाट गड़ पारित पनि भयो यो कुरा नेपाल बार एसोसिएसनको पाँचौँ अधिवेशनको दस्तावेजमा पनि उल्लेख छ विराटनगरमा भएको वकिलहरूको सम्मेलनको त म आयोजक मध्ये नै थिएँ वीरगन्जको वकिल सम्मेलनमा पनि मैले भाग लिएको थिएँ यसरी मैले कानुनी व्यवसायहरूका बीचमा पनि काम गर्न थालेँ मेरा तिनवटै छोरीहरू पढ्नमा राम्रै थिए जेटी छोरी लुना असाध्यै मेहनत गर्थे ठिक मेरै जस्तो हामीले लुनालाई बो एकछिन नपढ भन्नु पर्थ्यो माइली लिमा कुसाग र बुद्धिकी थिए कक्षमा डबल प्रमोसन हुन्थे कान्छी छोरी माया कि लाडलीलाई पढ न तर राम्रै पढ्थे यिनीहरूलाई पढाउने कुरामा मलाई दुःख भएन दुई सालतिर म काठमाडौँमा बसेर पार्टीको काम गर्दा लक्ष्मण राजवंशीसँग मेरो घनिष्ठता थियो उहाँ विद्यार्थी जीवनमा प्रखर वक्ता आर्टिलो र सहृदय व्यक्ति हुनुहुन्थ्यो उहाँको काठमाडौँको इन्द्रचोकमा घर उहाँसँगै मैले कैयौँ पटक सुकुलमा बसेर पार्टीका बैठक गरेको थिएँ उहाँसँग म धेरैपटक सँगै खान्थेँ र सँगै पार्टीको काममा हिँड्थेँ उहाँले पछि विद्यालय खोल्नु सिद्धार्थ वनस्थली विद्यालय अत्यन्तै प्रख्यात पनि भयो हरेक वर्ष त्यहाँका विद्यार्थी बोर्डमा आउँथे लक्ष्मण राजवंशीले मेरा तिनवटै छोरीहरूलाई त्यहीँ राखेर पढाइदिनु भयो एउटीको त स्कुलमा निशुल्क मात्र होइन खाने बस्ने व्यवस्था समेत मिलाइदिनु भयो उहाँकै सहयोग र सद्भावबाट मैले तिनवटै छोरीहरूलाई एसएलसी उत्तीर्ण गराउन सकेँ त्यसपछि जेठी छोरीलाई भारतका प्रख्यात कम्युनिष्ट नेता पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति बसुले एमबिबीएसमा सजिलै भर्ना गराइदिनु र सामान्य खर्चमा पढ्ने व्यवस्था मिलाइदिनु मेरी श्रीमतीलाई मुख्यमन्त्री ज्योति बसुका पिएले कोलकतामा भन्थे अरे तपाईँको छोरीको नाम त पक्का लेखिन्छ ज्योति बसुले मेरो नेपालको कमरेडकी छोरी हो यो नेपाली कमरेडलाई म पच्चिस वर्षदेखि चिन्छु ल्याऊ म आफै नाम लेखिदिन्छु भनेर लुना अधिकारी ठेगाना नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ भनेर आफ्नै हातले लेख्नु भएछ ज्योति बसुको यो स्नेहले मैले मेरी छोरी लुनालाई मेडिकल डाक्टर बनाउन पाएँ माइली छोरीलाई चिनिया सरकारले छात्रवृत्ति दिएर इन्जिनियर र एमबिबिएस गराइदियो त्यस्तै प्रकारले कान्छी छोरी लिजाले भारत सरकारले दिएको छात्रवृत्तिमा एमबिए गरिन् यस प्रकार मेरा तिनवटै छोरीहरू पूर्ण शिक्षित हुन सके जेटी छोरी मेडिकल डाक्टर माइली र कान्छी इन्जिनियर र एमबिए छन् अहिले त तिनै छोरीहरूको विवाह भइसकेको छ जेटी छोरीको विवाह भारतको सिक्किम निवासी असीम बस्नेतसँग भयो जहाँ इन्जिनियर हुनुहुन्छ अहिले उनीहरूबाट छोरा अनन्त भीम र छोरी आहनाको जन्म भएको छ माइली छोरीको विवाह उद्योगपति व्यापारी एवं वामपन्थी विचारधाराका समाजसेवी कृष्ण आचार्यका छोरा सुदीप आचार्यसँग भएको छ उनीहरूबाट छोरी सानभीको जन्म भएको छ माइलाज उहाँले अमेरिकाबाट इन्डस्ट्रियल इन्जिनियरिङ गर्नुभएको छ कान्छी छोरीले दिल्ली निवासी रोहितसँग विवाह गरिन् रोहित, रोहित कम्प्युटर इन्जिनियर हुनुहुन्छ कान्छी छोरीबाट एउटा छोरी मान्याको जन्म भएको छ मेरा तिनवटै छोरीहरू आआो घर जम गरेर बसेका छन् अहिले हामी बुढाबुढी दुईजना मात्रै छौँ एउटा प्रसङ्ग यहाँ प्रस्तुत गर्न मन लाग्यो दुई सालमा म अर्थमन्त्री हुँदै एउटा पत्रिकाले अर्थमन्त्री अधिकारीको सानै अर्को छ अर्थमन्त्री चढ्ने एउटा गाडी श्रीमती अर्को गाडी चढ्छिन् छोराको अर्को गाडी छ भनेर लेख्यो त्यो पत्रिकाले मेरो छोराले चढ्ने गाडीको नम्बरसमेत छापेको थियो बिचरा पत्रकारलाई यो पनि थाहा भएन कि के हो मेरो छोरा नै छैन तीन छोरी मात्र हुन् हुँदै नभएको छोरा चढ्ने गाडीको नम्बर छाप्ने नेपाली पत्रकारको महिमा अपरम्पार छ